ज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूट मल्टीलर्निंगी खोहनी चार पर्षा नारायणी डेवलपमेंट बैंक मोबाइल नंबर अंठानबे चार बावन्न छियालीस एक चौहत्तर और अंठानब्बे चार तिरपन्न पैंतालीस शून्य चौदह रेडियो टन जिल्ला प्रशासन कार्य चित हुने आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा छ करोड़ दस लाख बयालिस हजार पाँच सय तीस रुपियाँ राजस्व संकलन गरेको छ जसमा सबैभन्दा बढी राहदानीबाट पाँच करोड़ तिरानब्बे लाख तीस हजार रुपियाँ संकलन भएको हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ त्यस्तै ते प्रशासनिक दण्ड जरिवानाबाट सोह्र लाख तीस हजार रुपियाँ हात हतियार नवीकरणबाट त्रिसठी हजार रुपियाँ परीक्षा दस्तूरबाट अठार हजार रुपियाँ राजस्व संकलन भएको छ कार्यले संचालनको लागि तीन करोड़ सड़चालिस लाख एकानब्बे हजार रुपियाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ सड़क दुर्घटनामा परि ज्यान गुमाएका अठार जनाको परिवारलाई अठासी लाख पचास हजार रुपियाँ राहत वितरण गरिएको प्रमुख जिल्लाधिकारी नरेन्द्रराज शर्माले बताउनुभयो यस्तै चट्याङ रा पीड़ितलाई एक लाख नब्बे हजार प्रदान गरिएको शर्माको भनाइरहेको छ द्वन्द पीड़ितहरूको लागि चौन लाख पैंतालिस हजार राहत रकम वितरण भएको छ गएको आर्थिक वर्षमा चौबिस हजार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 प्रशासनले आग्रह समेत गरेको छ चितौनको नारायणगढ़ कुरेन्टार सड़क खण्ड अन्तर्गत दारेचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ कुरेन्टारबाट नारायणगढ़तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेडको युपी बत्तीस जेठ नम्बरको ट्रकले विपरीत दिशातर्फ गरिएको बा पचास नौ चार एक नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो दुर्घटनामा परे तनौ आबु खैरिका अठाइस वर्षका डेसीजन परिवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलाई चितवनले जानकारी दिएको छ राती एक बजेको छ घाइते परिवार कोरतपुर लिया करीब दुई बजी तीर मृत्यु मोटरसाइकिल को पछाड़ी बस्ने अर्जुन श्रेष्ठाइते उनको अरतपुर मेडिकल कलेजार भरिक ट्रक रक निण में ली प्रा शैक्षिकको वातावरण बिग्रिएको भन्दै नेकपा माओवादी निगत अखिलो क्रान्तिकारीले नारायणगढ़को बालकुमारी कलेज बन्द गराएको छ नेपाल विद्यार्थी संघ र एकीकृत नेकपा माओवादी निगत अखिलो क्रान्तिकारीले क्याम्पसको पुस्तकालयमा तोड़फोड़ र सहायक क्याम्पस प्रमुखको कुर्सी जलाउने कार्य गरेपछि शैक्षिक वातावरण धमिलिएको भन्दै वैदिक अखिल क्रान्तिकारीले क्याम्पस बन्दको आह्वान गरेको हो क्याम्पस बन्द हुँदा पठन पाठन प्रभावित भएको छ यसअघि छात्रवृद्धि वितरण गर्ने क्रममा निकटका विद्यार्थीहरू नपरेको भन्दै नेपाल विद्यार्थी संघले बहिबार विहान कुर्सी थियो सोही घटना को विषय में हिजो नैंपस में आपू नबुलाईकृत नेकओदी निकट अखिल क्रांति पुस्तकालय को कंप्यूटर तोड़फोड़े झालका सीसा फुटा चितवनका नेजी उच्च माविहले शैक्षिक सत्रको तुलनामा बीस प्रतिशत मासिक शुल्कमा वृद्धि गर्ने तयारी गरेका छन् अघिल्लो वर्षको तुलनामा यस वर्ष बीस प्रतिशतले वृद्धि गर्ने तयारी भइरहेको हिसान चेतोनका अध्यक्ष भूपेन्द्र दितानले जानकारी दिनुभयो विगत तीन वर्षदेखि शुल्क वृद्धि नगरेको बताउँदै शुल्क वृद्धिको विकल्प नभएको समेत उहाँले बताउनु सरकारले निजामती कर्मचारीको तलब र सुविधामा वृद्धि गरेसँगै हिसाब चितवनले पनि शुल्क वृद्धि गर्ने तयारी गरेको हिसान चितवनले शुल्क वृद्धि गर्ने तयारी भइरहेको बताए पनि केही नेजी उच्च माविले भने शैक्षिक सत्र सुरूसँगै शुल्क वृद्धि गरिसकेका छन् उता चितोलमा क्रियाशील विद्यार्थी संगठनहरूले भने नेज उच्च मावीले एकलौटी रूपमा शुल्क वृद्धि गरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् पूर्वी चेतौनको रत्नगर आठ वर्षमा रहेको कोष्ट मोडल कलेजले शुल्क वृद्धि गरेको प्रति एकीकृत नेकपा माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीस्ट मोडल कलेजले आपत्ति जनाएको छ सरकारवालाहरूसँग छलफलै नगरी अभिभावकहरूको ढाड छिक्ने गरी शुल्क वृद्धि गरेको भन्दै क्रान्तिकारीले हिजो प्रशासनको ध्यानकर्षण गराउन ज्ञापन पत्र बुझाएको छ वृद्धि भएको शुल्क अविलम्ब फिर्ता लिनुपर्ने इकाई अध्यक्ष विकास पौडेलले जानकारी दिनुभयो वृद्धि भएको शुल्क फिर्ता नभए अनि शीतकालीन कलेज बन्द लगायतको कार्यक्रम ल्याउन बाध्य हुने पौडेलले बताउनुभयो निजी तथा अवश्य विद्यालय शिक्षक तथा कर्मचारीहरू नै व्यापस सुतौनले सरकारले बजेटमा बढ़ाएको तलब भत्ता संस्थागत तथा निजी विद्यालयका शिक्षक कर्मचारीहरूलाई पनि उपलब्ध गराउन मांग गरेको छ प्याप्स सूचितले हिजो एक विज्ञप्ती निकालेर सरकारी कर्मचारीहरूलाई बढ़ाएको अठार प्रतिशत तलब र मासिक एक हजार रूपियाँ भत्ता सर्व शिक्षक तथा कर्मचारीहरूलाई पनि उपलब्ध गराउन मांग गरेको हो त्यसै गरी विज्ञप्तिमा स्टु नेपालले प्याप्स तथा जिल्ला शिक्षा कार्यालयमा बुझाएको माग प्रति ऐकबद्धता समेत जनाएको छ विभिन्न वाहनमा पटक पटक पत क्याम्पसमा तोड़फोड़ तालाबन्दी भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सैद स्मृति बहुमुखी क्याम्पस कमिटीले आफ्नो ध्यान आकर्षण भएको जनाएको छ क्याम्पस कमिटी अध्यक्ष विजय खनालद्वारा हिज जारी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना परीक्षा फर्म भए र परीक्षाको समयमा विभिन्न विद्यार्थी संगठनले गर्ने बन्दले विद्यार्थीहरू नै मारमा पर्ने गरेको भन्दै विद्यार्थी संगठनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरिएको छ जतिसक्दो झाड़ो गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ पछिल्लो पटक छात्रवृद्धि वितरण अपारदर्शी भएको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रशासन भवनको मूल गेटमा तालाबन्दी गरेको छ त्यसअघि निराश क्रान्तिकारीले विभिन्न माग राखेर क्याम्पस प्रमुख र संचालक समिति अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको थियो भरतपुर नगरपालिकाका चौधा वड़ाका ओड़ा समन्वय समितिहरूले फोहोर महिला व्यवस्थापनको नाममा ल्याएको नयाँ सेवा शुल्क र खानेपानीको महसुल जड़ान खर्च वृद्धि गर्ने निर्णय तत्काल खारिज नभई कड़ा रूपमा प्रतिकार उत्रिने चेतावनी दिएका छन् नगरपालिका र खानेपानी व्यवस्थापन बोर्डले विभिन्न वाहनामा जनताको ढाँड सेक्ने काम गरेको भन्दै ओड़ा समन्वय समितिले यो निर्णय तत्काल खारिज गर्न प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको छ स्थानीय स्वायत्त शासन एन दुई हजार पचपन्न र नियमावली छ बाट नगरपालिकाले काम कार्यवाही गरेको भन्दै ओडा समर समितिहरूले चर्को विरोध गर्दै आएका हुन। विभिन्न समयमा नगरपालिका र खानेपानी बोर्डलाई यो निर्णय सशन आग्रह गर्दा पनि सुनवाई नभएको भन्दै उनीहरूले अब पनि आलथाल गरी कड़ा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै जाने बताएका छन् यसैबीच ओडा समर समितिले विरोधका कार्यक्रम समेत सार्वजनिक गरेको छ कार्यक्रम आज वडा संघर्ष समिति गठन गर्ने र चौध गते नगरपालिकामा दुई घण्टा ताराबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेको वड़ा नम्बर चारका अध्यक्ष तारा मेत्र पर्नेत्य बताउनु भयो त्यस्तै गरी दोस्रो चरणमा सोह्र गते चौध वडाबाट फोहोर संकलन गरी नगरपालिकामा थुपार्ने कार्यक्रम रहेको उहाँको भनाइ छ नेकुपा एमाले भरतपुर विशेष नगर कमिटिको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ साउन उन्नाइस हुने नगर अधिवेशनको लागि प्रचार प्रसार तथा पब्लिडको काम तीव्र पारीको विशेष नगर कमिटिका सचिव शेषशंकर नेपालले जानकारी दिनुभयो अधिवेशनको लागि बाह्र गते प्रतिनिधि छनौट कार्य हुँदैछ भरतपुर नगरपालिकाको नौवडाका चौध सय जना संगठित सदस्यबीच प्रतिनिधि छनौट गर्ने उहाँले बताउनुभयो अधिवेशन सम्पन्न गर्नको लागि आर्थिक संकलन कार्य र बिहान राख्ने कार्य भइरहेको कमिटिले जानकारी दिएको छ धानो पाइ नसकै पूर्वी चितोनको विभिन्न स्थानमा रोग प्रकोप देखिएको छ पूर्वी चितोनको खैरानी भन्दा रापिटले जामिरे विन्द्रनगर कठार लगायतका क्षेत्रमा लगाइएको धानमा अहिले गभारो रोग भेटिएको जिल्ला कृषि विकास कार्यालय चितोनले जनाएको छ असारको पहिलो हप्तादेखि दोस्रो हप्तासम्ममा लगाइएको धानमा यस्तो समस्या देखिएको जिल्ला कृषि विकास कार्यालय चितोन प्राविधिक सहायक नले जानकारी दिनुभयो लामिछानेका अनुसार अहिले प्रकोप देखिएको क्षेत्रमा उच्च सतर्कता बनाउन र प्राविधिक सहयोगमा किटनाशक विषादी राख्नको लागि कृषकहरूलाई आग्रह गरिएको छ कृषकहरूले जुताभावी औषधिहरूको प्रयोग गर्दा किसान किराहरूले जीवनशैली बदलिने विषादी हुन सहन सक्ने क्षमतामा वृद्धि गरेकाले कीटनाशक विषादीले समेत काम नगरेको जिल्ला कृषि विकास कार्यालय चितोनले जनाएको छ पूर्वी चेतौनको चैनपुर गाविसले हेजो मैला स्वास्थ्य गरेको छ गाविसभित्र से स्वास्थ्य सेवाको पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गाविसले प्रत्येक वडाका नौजना स्वयंसेविकाहरूलाई साइकल वितरण गरेको छ सवारी साधनको अभावको कारण ग्रामीण बस्तीमा पुगेर स्वयंसेवीकाहरूलाई स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन गाह्रो भएपछि साइकलको व्यवस्था गरेको गाविस सचिव विष्णु प्रसाद जानकारी दिनुभयो स्वयंसेविकाहरू कमला थापा कृष्ण कुमारी ईश्वरी बस्नेत कविता प्रेती दुर्गा सरकार दुर्गा गुरूङ चन्द्रमा श्रेष्ठ पूर्ण प्रभाधिकारी सुमित्रा खडाले साइकल पाउनु भएको छ सुमारोहमा गाविस भित्रका सत्र जना अपाङ्गहरूलाई भत्ता समेत वितरण गरिएको सचिव पोखरेल जानकारी दिनुभयो महिला स्वयं सेविका ईश्वरी सरकारले महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन नसकेको भन्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा माग गर्ने महिलाहरूलाई व्यवस्था गरेको बताउनुभयो कार्यक्रममा स्थानीय शान्ति समिति चैनपुरका संयोजक रामेश्वर पोखरेल चैनपुर उपस्वास्थ्य चौकीका प्रमुख विष्णु प्रसाद रिजाल महिला स्वास्थ्य स्वयंसेवीका ईश्वरी बस्नेत अपाङ्गो समिति चैनपुरका अध्यक्ष किरण खड़का नेपाल रेडक्रस सोसाइटी उपशाखा चैनपुरका सभापति चन्द्रकान्त नेउपा तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले बोलेका थिए कार्यक्रमका विश्व सचिव विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो चितौन को नारायणगढ़ हरियाली बनाने उदेश्य हरित नारायणगढ़ अभियान शुरू नारायणगढ़ लेडीज जेसिश भरतपुर नगरपालिका जिल्ला वन नेपाली सेना र स्थानीय उपभोक्ता समितिको सहभागितामा अभियान सुरु गरिएको हो हिजो नारायगढ़ बजारको स्थायी रोड डिभाइडरभित्र एक सय बिरुवा रोपेर अभियानको उद्घाटन गरिएको हो नारायगढ़ बजार क्षेत्रको डिभाइडरभित्र मात्रै दुई सय बिरूवा रोप्ने र संरक्षण सरसफाई लगायतका कार्यक्रम अगाडि बढाइने लेडिज जेसएचकी अध्यक्ष कृपाराज भण्डारीले जानकारी दिनुभयो दूध उत्पादन लागत बढ़दै गएपछि त्यसलाई कम गर्न सरकारले घाँस उत्पादन अभियान थाल्ने भएको छ दानामा निर्भर भएर अहिले उत्पादन भइरहेको दूध प्रति लिटर बीसदेखि 25 रुपियाँ पर्ने भएपछि पशु उत्पादन निर्देशालयको राष्ट्रिय चरण तथा पशुहार केन्द्रले घाँस उत्पादन अभियान थाल्ने तयारी गरेको हो निर्देशालयका वरिष्ठ पशु विकास डाक्टर लोकनाथ पौडेलले घाँस उत्पादन अभियानले दुधको उत्पादन लागत घट्ने र किसानलाई फाइदा पुग्ने बताउनु सरकारले बजेट मार्फत सात हेक्टर जमिन घोषणा गरेको छ सुरुमा पच्चिस जिल्लामा सञ्चालन गर्न लागेको अभियानमा जिल्ला कृषि विकास कार्यालय मार्फत किसानले हरेक प्रकारका घाँसका बिउ प्राविधिक ज्ञान र आवश्यक तालिम पाउनेछन् समिति बनाउने तयारी गरिएको छ एक अबपाल अर्पण जुन आवाजको अर्पण जुन आवाजमा हाम्रो प्रश्न छ सूर्य भावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरोलालाई ने नेकपा माओवादीका कार्यकर्ताले कालोमोसो दलले प्रयाससहित गरेको दुर्व्यवहार प्रति तपाईँको विचार के छ ए सबक सिकाउने कायदा बी मानवाधिकार विपरीत कार्य र चर्चा बटुल्ने मात्र काम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 बोपालु ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नानगढ चेटना वीरगंज सड़क खण्ड खुला रहेको छ नारायणगढ़ मुग्लिङ सड़क खण्ड मुगलिन ओविसे काठमाण्डु सड़क खण्ड मुगलिन्दमोली पोखरा सड़क खण्ड र नानगढ़ प्रासे बुटो सड़क खण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको ट्रैफिक खबर के साथमा 42.4 डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्न नगर 16421 फोन नंबर 9556533063 मोबाइल नंबर 9855013734 ट्रैफिक दिया पालनागरम हम स्थानीय समाचार kontin बा सौद बाय को गांव ठोमा बने कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासूका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी इमेल सय तीस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तीन सय कतिस इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ हौसतर्पण सबैका सात बजे स्थानीय समाचार सकियो मिदा नमस्कार